बडौंको बाह्रौँ अंकमा आज हाम्रा मुलुकका प्राय सरकारी विद्यालयको स्तर निजी विद्यालयको भन्दा किन कम हुन्छ त भन्ने बारेमा बुद्धिमान मामा र जिज्ञासु बीचको छलफल सुन्छौं सँगै हामी विश्वका तीसभन्दा बढी भाषामा अनुवाद भइसकेको केन स्कुलनको पुस्तक जनथन गलिवलका साहसिक कार्यहरूबाट जनथन अर्थात् जुजुमानका अनुभवहरू कथाका रूपमा सुन्छौं यी कथाहरूमा व्यक्त जुजुमानका अनुभवले हामीलाई बजार उद्यमशीलता र यससँग सम्बन्धित बारे बुझ्न मदत पुर्याउने विश्वास लिएका छौं तर जुजुमानको अनुभव सुन्नुअघि सरकारी अनुदान पाउने विद्यालयहरू तुलनात्मक रूपमा निजी विद्यालयभन्दा सेवा सुविधा वितरणमा किन पछाडि त सुनौ बुद्धिमान मामा र जिज्ञासु भान्जीबीचको छलफल आज त एसएलसीको नतिजा आएको होइन र हो नि मात्र घर नजिकको फुच्चे थियो नि तेले पनि यसपालि एस SLC दिएको होइन भन्यो हो मामा सरिता र सन्दीपले दिएका हुन् नि ए... सरताले त ता मलाई लड्डु पनि <laughs> खुवायो भनेपछि सरिता पास भयो होइन त अनि सन्दीपले लड्डु खुवायो कि खुवायो नि त के आफैले लड्डु खाएको मामा पनि के कुरा गर्नुहुन्छ गर्नुहुन्छ राम्रो राम्रो कुरा गर्नु त मामा झन् पास होस् भनेर सोच्नु त कहाँ हो कहाँ लड्डु खायो अरे क्या अब संदीपनी पास भो क्या सरिता hmm. को स्कूल में तो सब पास भैया तर सदीप को स्कूल में खोई दस जना मस भारे अब दिए दसजना अतिजाना पास होनी दस जना सारे ल हेरा हेरा हेरा अब संदीप को कक्षा में दस जना मस भरे शिव अनि सरिताको स्कुल चाहिँ निकै राम्रो हो कि क्या हो भान्जी त्यस्तो होइन क्या सरिताको स्कुल राम्रो कि नराम्रो भन्दा पनि सन्दीपको स्कुल चाहिँ सरकारी हो रे क्यामा ए अनि धेरै जस्तो सरकारी स्कुलको नतिजा त जहिले यस्तै हो होइन सरकारी स्कुललाई त सरकारले पनि पैसा दिएर सहयोग गरेर हुन्छ होइन भने मामा हो भने अस्तिको बजेट भाषणमा पनि भनेको छ नि है हो त्रो पैसा खनाउँदा खनाउँदै पनि सरकारी स्कुलहरू प्राइभेट स्कुलभन्दा किन तल मामा यो त अहिले एक नम्बरको प्रश्न हो भान्जी अब हिजो आज त सबैले यही प्रश्न सोधिरहेका हुन्छन् ह्यामा नजिस्किनु न भन्नु न तपाईँलाई के लाग्छ धेरै सरकारी स्कुलको स्तर अरूको भन्दा कम हुनुमा अब हेर मैले तिमीसँग ख्याल गरेको होइन यो साँच्चै एउटा जटिल समस्या हो कि मलाई त लाग्छ यसको मुख्य कारण भनेको राम्रो गर्ने सरकारी स्कुललाई आवश्यक प्रोत्साहन नहुनु नै हो के अब को ल हेर चाहिँदैन त ल तिम्रै उदाहरण लिऊ तिमी एउटा प्राइभेट स्कुलमा जान्छौ तिम्रो स्कुल चलाउन पैसा कहाँबाट आउँछ लौ भन तिर्ने हो ल अब भने तिमीले ठ्याक्क कुरा गर्ौ यदि तिम्रो स्कुलले राम्ररी पढाउनु छाड्यो भने तिमी गर गर के गर्छौ आमाबाले हाल्नु होला हो अनि बिस्तारै बिस्तारै तिम्रो अरू साथीहरूले पनि त्यस्तै गर्छन् अनि धेरै विद्यार्थीहरूले स्कुल छोड्नु भनेको त्यो स्कुलको गुणस्तर राम्रो छैन राम्रोसँग पढाउने कामै हुँदैन होइन र हो त मामा त्यसैले स्कुललाई सधैँ डर हुन्छ के विद्यार्थीहरूलाई अरू नै विद्यालयमा सार्ला अब बजारमा स्कुलको नाम खराब होला भनेर अनि शिक्षा सुविधा दिने स्कूल कर लगे हो किसूल को मामा? अब सरकारी स्कूल हे तो हे अब सरकारी स्कूल हे न जस्तु सुको शिक्षा दे सरकारी विद्यालय खुरूखुरू पैसा आईह अब प्राइवेट स्कूल में पैसा तीर्न न सदार्थी स्कूल में पढ़ना बाध्य अनि के चाहियो र सरकारी स्कुललाई सुधार ल्याउन कुनै प्रकारको पनि दबाब हुने कुरै भएन हो है मामा राम्रो सेवा दिन कुनै दबावै नपर्ने अनि राम्रो होस् पनि कसरी त्यसो भए अब सरकारी स्कुलहरू कहिले राम्रो नहुने भए हाम्रो देशमा के गर्छौ त भान्जी अब तिमीले र मैले गरेर हुँदैन क्या रे अरू पनि के यस्तै समस्या हुन्छ होला त मामा हुन्छ नि भान्जी त्यसैले त विभिन्न उपायहरू अपनाइरहेका हुन्छन् नि अब हेर न स्विडेन र त्यस्तै अरू देशहरूमा शिक्षा भाउचरको चलन छ शिक्षा यो शिक्षा भाउचार भनेको मामा <laughs> सरकारले सन्दीपको स्कुललाई अहिले आर्थिक सहयोग दिइरहेको छ कि छैन शिक्षा भाउचर प्रणालीमा यो लगानी सन्दीपको स्कुलमा होइन सन्दीपमै हुन्छ क्या सन्दीपमै बुझिन नि तो तपाईँको कुरा के भन्यो मामा ल यसरी बुझ है त सन्दीपलाई सरकारले एउटा निश्चित रकमको भाउचर दिन्छ है अनि सन्दीपले त्यो भाउचरको रकम लिए भ्याउने कुनै पनि स्कुलमा पढ्न पाउँछ अब पढिरहेको स्कुलमा चित्त बुझेन भने सन्दीपले त्यो भाउचर अरू कुनै पनि विद्यालयमा सार्न सक्छ अनि त्यहीँ पढ्न सक्छ त्यो त ठिक छ तर भाउचरको पैसाले आफूले चाहेको विद्यालयमा पढ्न पुगेन भने के गर्ने नि मामा यस्तो हुन्छ हेर भान्जी अब भारतको उदाहरण लिने हो भने सरकारले प्राथमिक तहको शिक्षामा प्रति विद्यार्थी प्रति महिना आठ सय रुपियाँ खर्च गर्छ तर निजी प्राथमिक विद्यालयमा प्रति महिना शुल्क दुई सय पचास भाडु जति मात्र छ अब त्यसो भएपछि तिमी अझै विचार गर त ल भारत सरकारले अहिलेको अवस्थामा भौचरको व्यवस्था गर्ने हो भने त एकजनालाई भएको खर्चले तिनजना पढ्न पाउँछ कि पाउँदैन त्यो पनि अझ बढी गुणस्तरीय स्कुलमा त्यो पनि आफैले छानेर जान सक्छ कि अनि यसरी प्रतिस्पर्धा धेरै भएपछि त हरेक स्कुललाई पनि दबाब पर्छ राम्रो सेवा दिनका लागि है मामा हो तिमीले ठिक बुझ्यौ शिक्षा भौचार दिँदा र सरकारी स्कुलमा सिधै पैसा दिँदा उत्तिकै खर्च भए पनि कस्तो नतिजाको भिन्नता हुँदोरहेछ तिमीले थाहा पायौ त मैले त था पाए मामा <laughs> अब यो कुरा अरूलाई पनि भन्नु पर्यो है बरु म सन्दीप र सरितालाई बताउँछु शिक्षा भौचारबारे बुझ्नुभयो मामा <laughs> अनि फेरि एक एकवटा लड्डु खाएर आउँछु म त हेरा हेर हेर हेर लोही भए कि अब एसएलसीमा पास भएकोमा मेरो शुभकामना पनि सुनाइदेऊ है भान्जी तिनीहरूलाई हस् मामा <laughs> बुद्धिमान मामा र जिज्ञासु भाजीबीचको संवादपछि अब लाग्छौ केन स्कुलनको पुस्तक जनाथन गलिवलका साहसिक कार्यहरूबाट जनथन अर्थात हाम्रै जुजुमानका स्वतन्त्र बजार अनुभव जान्नतर्फरो रंका घरहरू भएतिर ओह्रालो लाग्दै अगाडि बढ्दै थियो सड़क पनि बिस्तारै सुनसान हुन थाल्यो त्यति नै खेर त्यहाँ उनले क ख र ग नाम दिएका तीनवटा अग्ला भवनहरू देखे ती अग्ला भवनहरूको अगाडि थुत्रा कपडा लगाएर एक हुल मानिसहरू जम्मा भएको पनि उनले देखे भवन क खाली र हेर्दै डरलाग्दो तर्साउने खालको थियो त्यसका इँटाहरू फुटेर झर्नै लागेका थिए जालका सिसाहरू पनि फुटेका थिए र रह बाकी रहेका केही सिसाका पल्लाहरू पनि मैले ढाकिएर अति नै घिनलाग्दा देखिएका थिए अर्को भवन खको ढोका अगाडि मानिसहरू थुप्रिएर बसेका थिए त्यो भवनको भित्रबाट चर्को स्वरमा बोलिएको आवाज बाहिरसम्म सुनिन्थ्यो अझ भवनका तीनवटै तल्लाहरूबाट निकै धेरै हल्लाखल्ला पनि सुनिएको थियो धोएका कपडाहरू लट्ठीमा अति नै अस्तव्यस्त तरिकाले झुन्ड्याएको भवनका हरेक झ्याल र बरान्डाबाट मजाले देख्न सकिन्थ्यो भवन ग सडकको पारिपट्टि थियो र यो घरमा पनि भवन मा जस्तै कोही मानिस नबस्ने खाली जस्तो देखिन्थ्यो तर भवन गसाध्यै राम्रोसँग राखिएको थियो त्यसका सफा झ्यालहरूमा सूर्यको प्रकाश पर्दा निकै चम्किलो देखिन्थे र सिमेन्ट लगाइएका बित्ताहरू पनि चिल्ला र सफा थिए यी तीनवटा भवनहरूलाई हेरिरहँदा जुजुमानले कसैले आफ्नो काँधमा हल्का थाप मारेको जस्तो महसुस गरे यसो फर्केर हेर्दा त लामो खैरो कपाल भएकी एउटी राम्री महिलालाई देखे उनले लगाएको हल्का खैरो रङको कपडा उनलाई त्यति सुहाएको भनी थिएन पहिलो हेराइमा ती महिला उनलाई त्यति राम्रो लागेनन् तर उनी निक्कै होशियार र दयालु देखिन्थे के तपाईँलाई कोठा भाडामा दिने कुनै घरको बारेमा थाहा छ ती केटीले खुब नरम र मिठो स्वरले सोधिन् माफ गर्नुहोस् म मा यहाँको मान्छे होइन तर तपाईले ती दुइटा खाली घरमा सोधे हुन्थ्यो नि हेर्दा त ती घरहरू खाली जस्तै छन् खाली त खाली नै हुन् नि भाडा नियन्त्रण हुनुभन्दा पहिले मेरो परिवार ऊ त्यो घर नम्बर कमा बस्ने त हो नि भाँडा नियन्त्रण भनेको के हो नि जुजुमानले सोधे यसको अर्थ हो घरबेटीलाई भाडा बढाउनबाट रोक्नु ए, ए रो रो के भने नि पहिले मेरो बुवा र अरू डेरावालहरूले घरबेटीले भाडा बढाएको कुरालाई लिएर निकै आलोचना गरे साँच्चै नै भाडा महँगो थियो अनि धेरै मानिस भाडामा बसेका थिए तर मेरो बुवाले भने बढी भाडा तिर्न कुनै आधार नै छैन भनेर विरोध गर्ने गर्नुहुन्थ्यो मैले भन्नुपर्छ त्यसकारण भाँडावालहरू सबै मिलेर भाडा बढाउनबाट घरधनीहरूलाई रोक्नुपर्छ भनी परिषदका शासकहरूसँग जोरदार माग गर्न गए परिषदले त्यही अनुसार नयाँ नियम बनायो अनि नियम पालन गराउनका लागि प्रशासक निरीक्षक र न्यायकर्ताका साथै चौकीदार पनि नियुक्त गरे के यसले भाँडावाललाई खुसी पार्यो त जुजुमानले सोधे पहिले त अवश्य पार्यो नि मेरो बुवाले त कोठा भाँडा स्थिर भएपछि अब टाउको लुकाउने ठाउँ सदाका लागि सुरक्षित भएको अनुभव गर्नुभयो तर त्यसपछि भने घरबेटीले भाडा लगाउने नयाँ कोठाको निर्माणै गर्नु छोडे र पुराना कोठाहरूको पनि मर्मत गर्न रोके ए अनि त्यसपछि के भयो त हिसाब गर्न थाले घर गर वा कोठाको निर्माण अनि मर्मत गर्नु भनेको त पैसाको नोक्सान गर्नु हो त्यसो भए किन निर्माण गर्ने अनि किन मर्मत गर्ने अनि त्यसपछि त्यसपछि के त भाँडा नियन्त्रण भनेर परिषदले नियम पास त गरे तर कर भने कहिल्यै नियन्त्रण भएन घरबेटीले कर त तिर्नै पर्यो वास्तवमा जब घरधनीहरूले घरको मर्मत र रा, घरलाई राम्रो बनाइराख्ने काम बन्द गरे नि हरेक भाँडावालले घरबेटीलाई गर घृणा गर्न थाले यसको मतलब घरबेटी र भाँडावाल बीचको सम्बन्ध बिग्रियो होइन त हो त पहिले धेरै घरहरू धेरै कोठाहरू हुन्थे हामीले छान्न सक्ने गरी घरमा बस्न वा घर सर्नका लागि घरबेटीहरूले हामीसँग राम्रो र नरम व्यवहार गर्नुपर्थ्यो यदि कुनै घरबेटी खराब भएमा त्यो कुराको चारैतिर प्रचार हुन्थ्यो र त्यस्ता खराब मानिसहरूलाई मुसा जस्तो ठानी घरबाडामा बस्नेले त्यागिदिन्थे असल घरबेटीले स्थिर नियमित भाँडावाललाई सधैँ नै आकर्षण गर्थे अनि खराब घरबेटीको घर चाहिँ सधैँ रित्तो हुने भएकोले उनीहरूले दुःख पाउँथे जुजुमान ती महिलालाई ट्वाल्ल परेर हेरिरहेका थिए तर ती महिलाले भने बडो विश्वासका साथ अगाडि भन्दै गइन् सबै कुराको मूल्य बढ्यो तर कोठाको भाडा कहिले को बढेन एकदम असल घरबेटीले पनि मर्मत कार्य पछि रोक्नै पर्यो जब भवनहरू असुविधाजनक अनि खतरनाक हुँदै गए भाडावालहरू एकदमै रिसाए र फेरि निरीक्षक कहाँ उजुरी गर्न गए निरीक्षकहरूले घरधनीमाथि जरिवाना लगाए वास्तवमा केही घर त निरीक्षकहरूलाई अब अरू कुनै उपाय नै नलागेपछि घुस खुवाउन थाले आखिरमा भवन कहका एकदमै सोझो र इमान्दार घरधनीले न त घुसै खुवाउन सके न त अब नोक्सान हुने घर मर्मत सम्हारको काम नै गर्न सके त्यसकारण उनले सबै कुरा छोडिदिए त्यसैले त्यो घर देख्नु भएन कस्तो खाली छ कल्पना गर्नुहोस् त जीवनभर मेहनत गरेर बनाएको घरलाई यसरी छोड्नु पर्दा कति दुःख हुन्छ होला अब भाडावालाहरूको सङ्ख्या बढ्दै गयो मानिसहरूले जे जति बाँकी रह्यो त्यसैमा चित्त बुझाउनु पर्यो भवन खका जस्ता तुच्छ घरधनीका घरहरू भने कहिल्यै खाली रहेनन् हल्ला त यस्तो पनि छ कि प्रतीक्षा सूचीमा राख्ने दरखास्तवालको संख्या बढाउनका लागि भवन खका मालिकले टेबल मुनिबाट पैसा पनि दिन्छ रे यस्तो घटना त कति भयो कति हल्ला त यस्तो पनि छ कि प्रतीक्षा सूचीमा दरखास्तवालाको नाम राख्नलाई उनले टेबल मुनिबाट पैसा पनि लिन्छ रे यो दुष्ट घरधनीले त डाकुले जस्तै पैसा कमाए नि त्यसो भए घर खमा नै तपाईँ किन कोठा लिनुहुन्न त जुजुमानले अलि सहयोगी हुन खोज्दै आफ्नो विचार राखे प्रतीक्षामा बस्नेको लामो लाइन छ त्यो घरको अगाडिको झगडा देखिरहनु भएको छ दिलबहादुर मर्दादेखि त्यो घरको अगाडि यस्तै हो झगडा जहिले पनि प्रतीक्षा सूचीमा रहेकाहरू जहिले एकअर्कासँग झगडा गरिरहेका हुन्छन् त्यो कोठामा बस्नका लागि हानथाप भएको भए तर पछि त ललिताजीको छोराले पो त्यो कोठा हत्याए त उनलाई न पहिले कहिले प्रतीक्षा सूचीमा देखेको थियो न त उनले दरखास्त थालेको नै थाहा भएको थियो तर आखिरमा कोठा उनले हत्याए मेरो परिवारले पनि भवन खमा एकपल्ट कोठामा मिलेर बस्न भनेर आग्रह गरेको थियो त्यहाँका मानिसहरूलाई तर भवन नियमले मिलेर साझा रूपमा बस्न मनाइ गरेको छ क्या भवन नियम अनि यो भवन नियम भनेको चाहिँ के हो नि जुजुमान्ले सोधे लौ तपाईँलाई थाहा छैन मानिसहरूको ठिक संख्या अनुसार वस्तुहरू हुनुपर्छ घरमा जस्तै हात धुने सिङ्क चुलो शौचालय यस्तै यस्तै यी सबै इस कुराहरू मानिसहरूको सङ्ख्याअनुसार ठिक सङ्ख्यामा हुनुपर्छ त्यसरी नै उनीहरूका लागि ठिक मात्रामा ठाउँ पनि हुनुपर्छ उनले यति भन्दै गर्दा जुजुमानले तेस्रो भवन सम्झे जुन एकदमै नयाँ तर रित्तु थियो यो घर नै ती केटीको समस्याको समाधान हुनसक्छ उनलाई लाग्यो तपाई घर नम्बर गमा सरे हुन्न त सड़क पारिछ नि अगाडि उनी नमिठोसँग हासिन ए त्यो त प्रादेशिक नियमको उल्लङ्घन हो नि प्रादेशिक नियम अब फेरि यो प्रादेशिक नियम चाहिँ के हो नि जुजुमानले अलि अपत्यारिलो रूपमा टको हल्लाए यो प्रदेश प्रदेशहरू बीचमा जुन सीमाङ्कन हुन्छ नि त्यही जस्तै हो धुलोमा एउटा सानो नक्सा खिच्नका लागि लट्ठी उठाउँदै उनले भनिन् राति सुत्नलाई सीमाको एकाप्टि मात्रै मानिसहरूले अनुमति पाउँछन् तर दिउँसो भने उनीहरूले सीमाको अर्कोपट्टि गएर काम गर्नुपर्छ भवन क र खत्ने सीमापट्टि पर्छ भवन ग भने काम गर्नेपट्टि यसरी काम गर्ने र सुत्ने ठाउँ फरक फरक भएमा मानिसहरू काम गर्नको लागि लामो समय हिँड्नुपर्ने हुन्छ यसले गर्दा मानिसहरूलाई व्यायाम पनि हुन्छ उनीहरू स्वस्थ पनि रहन्छ र बगी अनि गाडाहरूको बिक्रीमा पनि सहयोग पुग्छ जुजुमान दुईवटा खाली घरहरू बीचको मानिसहरूले खच्चाखच भरिएको त्यो भवन खलाई ट्वाल परेर हेरिरहे सरकारको खराब नियम र नीतिले मानिसहरूलाई पार्ने प्रभावका बारेमा जुजुमानले गरेको थप एउटा अनुभव हामीले भर्खर सुन्यौं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 कार्यक्रमबारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू तपाईँ डब्लुडब्लुडब्लु डट फेसबुक डट कम फोरवाड स्ल्यास अघि बढाउमा सुन्न सक्नुहुन्छ